अहिले यस टाइम ज को सात बजे रत्नगर पोलिक्लिनिक प्राली सुलभ रारी स्वास्थ्य सेवा दी आई टाड़ी रत्नगर पोलिक्ली ट्राली एवं रत्नगर मेडिसिन सेंटर विशेषज्ञ डाक्टर सेवाजिशियन डाक्टर सहित जनरल मेडिसिन पेड छाती मोटू उक्त रक्तचाप मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामा शलिया हार्टजोनी तथा नशा रोग सेवा नाक कान घाटी तथा हेड एंड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठ रोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसूति रोग सेवा साथ ही एक्सरे एक्सरे एसीजी सेवा चौबीस घंटा एम्बुल सेवा आकस्मिक सेवा फार्मेसी सेवा दंतरोग सेवा वरिष्ठ हाट जोनी नशारोक ट्रमा सर्ज एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पंडे द्वारा ढार दुखने ढार को नशा च्यापी खप्कि हाथ गोड़ा झमझमाने सीका हाने पोलने जोनी दुख्ने सुनी हुड़ा खी को हाथ घोड़ा को हड्डी भाची बांगोटिंगोक यूरिक एसिड आदि समस्या भाग बिरामी नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भैर सहर्स जानकारी कराद संपर्क टाणी रत्नगर पोलिक्ली एवं रत्नगर मेडिसीन सेंटर रत्नगर दुई रोड टाड़ी चौक वन फोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस एंबुलेंस अंठानब्बे चार पचपन्न चौसठी दुई सौ पूर्वी चितवन कई एकमात्र हिरो को आधिकारिक विक्रेता मार्शल इंपोरियम हीरो कंपनी का सब मोडल का बाइक तथा स्कूटी उपलब्ध आधुनिक प्रविधि द्वारा बाइक सर्विंग बाइक एक्सचेंज सुविधा किस्ताबंदी सुविधा तथा संपूर्ण पार सुविधा का हिरो अर्शल इंपोरियम मगनी चोक पर्सा बजार फोन शून्य सपन्न पांच तिरासी गाड़ी सोरूम रत्नगर शून्य संतावन स्टाइल मैलेज काशल इंप्लोरियमी गाँव घर समाज को दर्पण सुनो अर्पण रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ स्वागत छ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ राज र म चाहिँ तपाईँकी लोकसङ्गीतको सहयात्री दिवस मगर सँगै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार पाँच मेगा हज सँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको युवालाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रममा हामी निकै नै रमाइलो लोकदोरी भाकाहरू बजाउँछौँ तपाईँको दिनभरको थकानलाई थोरै हामी आफ्नो तेत्तिसको दुईटा बाटो भएर कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ र कार्यक्रमको शुरुआतमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले राख्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार साँझ दिजे के कसर बिताइ लिनु भएको छ दिन तपाईले? त्यही बसिर छ दादा। रिसिभ छ भन्नु पर्यो है। हजुर। अनि खाना खानु भई कि नाइँ? बाहेक खानु दादा। बाकु छैन खाना। हजुर। हुन्छ कार्यक्रम हुन्छ के कसलाई समजना सन्देश रत्न शाह हुन्छ।wasm हजुरलाई धन्यवाद धन्यवाद है। प्रज्वल दादालाई। हजुर। अनि द प्रजाल आछो। मम। बाई प्रविण खुसी राम रने। बहिनी शर्मिला दिदी कुमारी कविता अनि बहिनी पार्वती अनि मलाई माया गणेश कुमार अनि मेरो घर परिवारलाई अनि मेरो बुवा मम्मीलाई अनि मेरो भाइ दिपेन्द्र बहिनी सुशीला अनि हुन्छ शान्त लाग्यो नमस्कार यति बेला कोरागबाट शान्ति लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ टेलिफोन सम्बर्गमा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हो हजुर नमस्कार रामबाट बोल्दै हुनुहुन्छ अन्ताजी चयनपुरतिरको नयाँ नौलो खबर के छ हाम्रो पनि सबै ठिक छ नि के कसरी बिताइरहनु भएको छ तिनीहरू कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ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 तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थलो पाँच मेगा हजमा कार्यक्रम अर्पण शुभ साँझको कार्यक्रम अर्पण शुभ साँझको हामी तपाईँकै सम्झना सन्देशहरू लिइराखेका छौँ र पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भएका छन् यो तोकदोरी भएका फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ हो हो की परी हे री होगी लागन्या बैस गरी जब तम देख मैले मीरा गए मेरा जसो भल्ल हज भाला हज भय मेरो जाना जागर हो मन भूले रै सागर हो मेरो जानती मंदी जागर हो मन भूले रै सागर हो मन भूले सागर हो पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शाजको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँचेका विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर प्रियर लगाए सम्पूर्ण प्रियजन मित्रलाई सन्देश राख्नु मन लागेको छ र बाटे भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट बिताइरहनु भएको छ हुन्छ समाजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ हजुर हुन्छ कर सनक चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुटिन्छ नमस्कार यति बेला कुराबाट सनक तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश अगाडि बढाएर बिदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने जमर्को राखेको छु उहाँसँग कुराकानी हुन सकिराखेको छैन सानो आवाज सुनिरहेको छ कोही हुनुहुन्छ पार्वतीजी के के कसरी बिताइरहनु भएको छ दिनहरू तपाईँ अहिले पार्वती सम्झना अनि हुन्छ पार्वतीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट पार्वती तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो एक सय चार पाँच मेघास र इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ विश्वको जुन सुकैको नमा राखेर पनि सुनेर रा साथ दिन सक्नुहुनेछ अब कार्यक्रममा एउटा मिठो लकदोरी भाका सुन्छौँ फेरि कार्यक्रममा अवस्थित हुने नै छौँ Yeah. <laughs> गई फे बना भरना साड़ी साम करना तीन आये कठी मानी बेला तिमरे हाथ का मानी खाना सित हमी बेला तिमरई हाथ कामानी खाना चोर गई होला मर्ने तिम्रे हाथ को पानी खाना पाए स्वर्ग पुग्ते हो निके नहीं मर्मस्पर्शी लोभ भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु लगन गरेर विश्वको जुन सुकाइको रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झाउन मन लागेको छ भने दुईवटा खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कारबाट गर्नुहुन्छ कस्तो भयो राम्रै भयो भन्नु पऱ्यो है हुन्छ सुलब्जी कार्यक्रमहरूमा छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ यति बेला सलौरीबाट सुलभ तिवारी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने त्यो एउटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र कार्यक्रममा मिठा मिठा लोक धोरी भाकाहरू बजाएर तपाईँ आएको त्यो दिनभरको थकालाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ तपाईँको आफन्त मित्रहरू टाढा हुनुहुन्छ टाढा गएर बस्नु भएको छ सम्झना मन लागेको छ भने पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ शून्य र शून्य छपन्न र कार्यक्रममा हामी निकै नै रमाइला लोकदोहोरी भएकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र तपाईँको त्यो दिनभरको थकानलाई टाढिराख्ने कोसिस गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो कहाँबाट के भन्नुभयो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट के कसरी बितिरहेछ तपाईँको दिन आज रोपाई भयो के नै रमाइलो लागिरहेछ होला त्यसो भए त हजुर हुन्छ दिनभरि काममा व्यस्तताको कारणले पनि बेलुका सम्झिनु भएको छ निकै रमाइलो लाग्छ कोही कसलाई सम्झनु भएको छ बेचहरू राख्न चाहनुहुन्छ कार्यक्रममा राम्रो बहुत खुसी लाग्यो अहिले भोलि छुट्टिन्छौँ नमस्कार यति बेला जु पानी बाट्य माया नआउनु भएको थियो आफ्नो आफन्त स्ट मित्रलाई सम्झना विधाह भइसक्नु भएको छ र कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार अन्तजी के छ इच्छाका मित्र खबर पुरबाट कुमारी कुमारी के छ तपाईँको नयाँ खबर ठिक छ तपाईँ चाहिँ कतिको व्यस्त हुनुहुन्छ सरेरिकै भन्नु पऱ्यो है दिदी अनि यति बेला म आफ्नो सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन बाटो भएर कार्यक्रममा आफ्नो सहायता जनाउन सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म मकनपुर जिल्लाबाट असुर थिए अशुकी के कसरी बितारहनु भएको छ तपाईँले तिनीहरू राम्रै छिटै राम्रै भइरहेको छ होइन कलेज भइरहेको छ त्यो असारहरू पहाडमा चाहिँ कति व्यस्त हुनुहुन्छ तपाईँ जो सिधी सिधै अब अन्तिम अन्तिममा सिधै राम्रै भयो हजुर हजुर हुन्छ अनि मेरो भजेज गङ्गा अनि दाम बस्ने दिपको लामालाई चिनाउनु सबैलाई खुसी लाग्यो भने यति बेला मकनपुरबाट अशोक थिङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट के भन्नुभयो प्रवीण भन्नुभयो प्रवीणी के कसरी बितिरहेको छ तपाईँको दिन आज घासी बसो भन्नु पऱ्यो है हुन्छ अनि कार्यक्रमको अन्त्यन्तेरो पनि छ कसलाई सन्दर्भ सन्देशहरू राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ पर्वन चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिलेभरि छुट्टिन्छौँ नमस्कार यति बेला कुराबाट प्रवीण आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ हामी पनि अब कार्यक्रमको अन्त्यन्तर छौँ एकजना मित्रलाई मात्र लिन्छु कार्यक्रममा कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर बितिरहेको छ तपाईँको दिनहरू एकदम ठिकै हो दादा बसेको चाहिँ त भने राम्रोसँग बितिरहदा अनि धादिङतिरको नयाँ नयाँ खबर के छ ठिकै छ दादा पानी पर्ला जस्तो छ यसो त्यही त हो नि शीतल महसुस गरिरहनु भएको छ त्यसो भए हजुर दादा हुन्छ दिपकजी कार्यक्रममा हुनुहुन्छ सम्झना सन्देश अगाडि बढाउन सक्नुहुनेछ सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो श्रीमतीले अस्मितालाई हजुर अनि मेरो छोराछोरीहरू अनि मेरो अङ्कल शङ्करलाई अनि मेरो विदेशमा भएको दादा सुरजलाई अनि uh -huh. मेरो मम्मी बुबा अनि मलाई दिपक भनेर चिन्ने नचिने सम्पूर्णलाई दादा हुन्छ जी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो है भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला धादिङबाट दीपक आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ कार्यक्रमबाट विदा माग्ने बेला त भइसक्यो तर पनि एकजना साथीलाई अब अझै पनि लिनुपर्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ अब हामी जम्मा एकजना साथीलाई मात्र लिन्छौँ त्यहाँबाट विदा भएर जान्छौँ हेलो हजुर नमस्कार कहाँबाट कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा उहाँसँग कुराकानी गर्ने प्रयत्न गरिराखेको छु हेलो नमस्कार हजुर अनि आज कार्यक्रममा आउनु भएको छ अनि कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ अनि पनौदालाई हजुर अनि मेरो साथीहरू दिपेन्द्र अनि अविनाश आकाशलाई अनि प्रवीणलाई अनि रूपसन अनि मेरो कारणलाई अनि पार्वती मनिषिनाको लागि अनि धेरै कुमारी अनि कुमारीको बहिनी हुन्छ त्यसलाई चाहिँ खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला कुरागबाट तिलक तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भने कार्यक्रमबाट विधा माग्ने बेला भइसकेको छ एजिएलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच समजको ध्वनि तरङ सँगसँग इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकैको नामा रहेर पनि कार्यक्रम अर्पण र शुभसास के भाषालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट सैलौरी सुलभ तिवारी जुटपानी मारा मकानपुर कुमारी मकानपुर अशोक दिन कोराक प्रवीण धादिंग दीपक और अंतिम में फोन करने साथी कोक तिलक तांग ने फोन कर फोन करने अभी फोन करने प्रयास करने तब धीरे धीरे धन्यवाद रिन्हसम मेरा आवाज में रेडियो सीट समय पाओने प्राविधिक मित्र विशेष आभारी छू मत री मजकों कार्यक्रम अर्पण सुबह साँस को व्यवसाय बाद ओज पर्चे एवं मिठो लौकदौरी भाका छोड़ते म दिवस मगर पनि हजुर पढ्छु नमस्कार